सबैजना मायालाई दिन्छन् नि पागल बिरमी भनेर चिन्छन् नि टु भयो सिसा फुटेर म त सानो पागललाई भएको हाम्रो चो चोखो माया माया दिन्छ नि पागल तिरमी भनेर चिन्छ नि टुक्रा भयो सिसा बुटेर म त सानो पागललाई भो हाम्रो चोखो माया छुटेर म त सानो पाकै जाताले गायो जाको न्यु माया मा चु। माया गादा गायो रुखरा भयो सिसा फुटेर म त सानो पागलाई भएको छु हाम्रो जोको माया छुटेर जातको निमा माया माघात गऱ्यो टुक्रा भयो सिसा फुटेर म त सानो पागलै भएको छु चु। हाम्रो चोखो माया छुटेर सानो बागालाई भएको छु हाम्रो जो पछि सबजना माथि हो माया छुट्यो अब साथियो साथी हो भयो सिसा पुरा म त सानो पागै भा हाम्रो चोखो माया छुटेर सबजना माथि हो माया छुट्यो अब त साथी हो टुक्रा भयो सिसा फुटेर म त सानो पागलाई भएको छु हाम्रो खो माया छुट म त सानो पाकालाई भएको छु चो, हाम्रो चोखो माया छुटे